नमस्कार तथा शुभ प्रभात बिहानी ओषा संगे बिहानी प्रहर के कार्यक्रम शुभ बिहानी में तगत छविधी कक्ष मित्र रिजन संगे आवाजवा कार्यक्रम प्रस्तता मूर्य ढका सुनी रह हमीर प्रत्यक्ष रूप में अर्पण सब का लगी सला रेडियो अर्पण एक सौ चार थो पांच मेगा कार्यक्रम शुभ बिहानीमा रहेर हामी चारवटा चरणहरू प्रस्तुत गर्दै आइरहेका छौं जसमध्ये कार्यक्रमको पहिलो चरणमा आजको पंसाङ्ग प्रस्तुत हुनेछ भने कार्यक्रमको दोस्रो चरणमा रहेर तपाईँकी ग्रह गोचर समितिका बाह्रवटा राशिफल प्रस्तुत गर्नेछौ भने कार्यक्रमको तेस्रो चरणमा रहेर आज रेडियो अर्पण एक सय चार तब्लो पाँचमै गाहर्जबाट के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखा प्रस्तुत हुनेछ भरि कार्यक्रमको चौथो यानि कि अन्तिम चरणमा रहेर तपाईँका जन्मदिनका शुभकामना कार्यक्रमलाई पहिलो चरण आजको पञ्चाङ्गबाट आजमिति विक्रमसम्म दुई हजार सत्तरी साल जेठ महिना चौबिस गति शुक्रबार तदनुसार 2013 हजार तेह्र जुन सात तारिक ज्येष्ठ कृष्ण पक्ष चतुर्दशी तिथि साँझ छ चौतिस बजे उपरान्त औँसी तिथि कृतिका नक्षत्र साँझ पाँच सोह्र बजे उपरान्त रोहिणी नक्षत्र अति सुकर्म योग साँझ छ पैँतिस बजे उपरान्त धेरी योग बपकरण आनन्दादि योगमा छत्र योग चन्द्रमा वृष राशिमा चर बेला बिहान छ अडतिस बजेसम्म योथ यो कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्ग प्रस्तुत गरिसकेका छौँ गर्न ग्रह गोचर क्षेत्र गर्नुभएको परिश्रमको नतिजा राम्रै आउने जग्गा जमिनको बाँकी रहेको काम सम्पन्न हुने खालको समय रहेको देखिन्छ धार्मिक ठाउँको भ्रमण गर्दा मन एकदम आनन्दित हुने देखिन्छ भनीको लागि राम्रो रहेको छिथुन राशि हुनेहरूको लागि परिश्रम अलि बढी नै गर्नुपर्ने खालको समय रहेको देखिन्छ खेलकुद तथा अन्य प्रतिस्पर्धामा सफलता मिल्ने खालको समय रहेको छ सरकारी जागिरको लागि उपयुक्त समय आएको देखिन्छ मेहनतको फल मिल्नेछ भने तपाईँले गर्नुभएको कामको नतिजा पनि राम्रै आउने खालको रहे दिन रहेको छ सन्तानको माया ममता बन्ने देखिन्छ घर परिवारबाट सामान्य सहयोग मिल्ने देखिएको छ आजको दिनमा यात्राको लागि पनि उपयुक्त समय रहेको छ सिंह राशिको लागि नकरी गरिरहनु भएको भए अवरोध आउन सक्ने खालको दिन रहेको देखिन्छ काममा त्यति मन जाने देखिन्न सजगता अप्नाउनुहोला राशि आजको दिन तपाईँको लागि एकदम राम्रो रहेको देखिन्छ सोचेर काम गर्नुभयो भने सफल हुनुहुनेछ यात्राको लागि पनि एकदम राम्रो समय रहेको छ राशी। माया प्रेममा तपाईँको समय र धन दुबै खर्च हुने खालको समय आएको देखिन्छ मन खिन्न हुनेछ उपहार पुरस्कार आदिमा तपाईँको जग्गा जमिन आदि चौपायबाट काम सफल हुने देखिन्छ धार्मिक ठाउँको भ्रमण गर्दा पनि मन अगाउने देखिएको छ पढाइमा सफलता मिल्नेछ धनु राशिको लागि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 मीन राशी। रा मीन राशी, मीन राशी का लागि सरकारी जागिरको लागि उपयुक्त समयतको फल मिल्ने खालको समय रहेको छ यात्राको लागि एकदम राम्रो समय रहेको छ मिन रायो तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा राशिफल कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत गरिसकेका छौँ र अब भने प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको सा। तेस्रो चरण आज रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगाहरूसबाट के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखातर्फ अहिले हामी कार्यक्रम शुभ बिहानीमा रहिरहेका छौँ यस पछाडि तपाईँ ठिक आठ बजीसम्म विविध गीत सङ्गीत सुन्न सक्नुहुनेछ भने आठ बजेदेखि आठ पाँचसम्म ट्राफिक खबर आठ पाँचदेखि नौ बजेसम्म तपाईँले नेपाल चौतारी सुन्न ने सक्नुहुनेछ भने नौ बजेदेखि नौ पन्ध्रसम्म नेपाल वाणी समाचार सुन्न सक्नुहुनेछ नौ पन्ध्रदेखि दस बजेसम्म कार्यक्रम लोकझङ्कार सुन्न सक्नुहुनेछ स्वयं मेरो साथमा रहेर भने दस बजेदेखि दस पन्ध्रसम्म अर्पण समाचार दस पन्ध्रदेखि एघार बजेसम्म तपाईँ कार्यक्रम आधुनिक यात्रा सुन्न सक्नुहुनेछ सहकर्मी प्रत्यक्षा पौडेलको साथमा एघार बजेदेखि एघार 10 दससम्म तपाईँ अर्पण खबर सुन्न सक्नुहुनेछ भने एघार दसदेखि मध्याह बाह्र बजीसम्म तपाईँ कार्यक्रम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ स्वयं सा। मेरो साथमा 12 रहेर बाह्र बजीदेखि सम्म नेपाल नेपालवाणी समाचार बाह्र पन्ध्रदेखि दिउँसो एक सम्म ननिष्ठ बलिउड पुराना गीतहरू सुन्न सक्नुहुनेछ भने एक बजेदेखि एक दशसम्म अर्पण खबर एक दशदेखि दुई बजेसम्म तपाईँ चम्पा चमेली सुन्न सक्नुहुनेछ भने दुई बजेदेखि दुई दशसम्म अर्पण समाचार दुई दशदेखि तीन बजेसम्म कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ बुद्धि कंक्रिट उद्योगले प्रायोजन साथी प्रतीक्षाको साथमा तीन बजेदेखि तीन पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने दिन पन्ध्रदेखि साँझ चार बजीसम्म तपाईँ कार्यक्रम अर्पण क्विज टाइम सुन्न सक्नुहुनेछ एटिट्युड मल्टी लर्निङ एकाडमीले प्रायोजन गरेको साथी सुभाषको साथमा चार बजेदेखि दस चार दससम्म अर्पण खबर सुन्न सक्नुहुनेछ भने चार दसदेखि पाँच बजेसम्म तपाईँ बाल गीतहरू सुन्न सक्नुहुनेछ पाँच बजेदेखि पाँच पच्चिससम्म अर्पण बुलेटिन सुन्न सक्नुहुनेछ भने पाँच तिसदेखि साँझ छ बजीसम्म कार्यक्रम हमार आवाज सुन्न सक्नुहुनेछ उर्मिलाको साथमा छ बजेदेखि छत्तिससम्म नेपालवाणी समाचार छत्तिसदेखि साँझ सात बजेसम्म तपाईँ अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ भने सात बजेदेखि सात तिससम्म तपाईँ कार्यक्रम अर्पण शुभसा सुन्न सक्नुहुनेछ शीतल सु, इन्टरप्राइजेसले प्रायोजन गरेको साथी प्रतीक्षाको साथमा सातीसदेखि राति आठ बजेसम्म साझा खबर आठ बजेदेखि अठतिससम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने आठ पैँचालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ नौ पन्ध्रदेखि राति दस बजेसम्म तपाईँ श्रुति सम्वेक सुन्न सक्नुहुनेछ भने दस बजेदेखि दस पन्ध्रसम्म नेपाल एफएम समाचार सुन्न सक्नुहुनेछ दस पन्ध्रदेखि एघार बजीसम्म तपाईँ खुल्दुली डट सुन्न सक्नुहुनेछ र त्यस हाम्रो प्रसारण सेवा बन्द रहनेछ र पुनः भोलि बिहान तपाईँको माझमा चार बजेदेखि पाँच बजेसम्मको बेचमा पर्व विशेष र पर प्रवचनमाला लिएर उपस्थित हुनेछौँ भनी पाँच तिसदेखि पाँच पचपन्नसम्म तपाईँ प्रभात बाणी सुन्न सक्नुहुनेछ छ बजेदेखि छत्तिससम्म साझा खबर छत्तिसदेखि सात बजेसम्म तपाईँ बाणी बहस सात बजेदेखि सात पन्ध्रसम्म अर्पण पन स्थानीय समाचार र पुनः तपाईँको हाम्रो भेट कार्यक्रम शुभ बिहानीमा हुने नै छ यो त यो कार्यक्रमको तेस्रो चरण आज ज रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगा के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखा प्रस्तुत गरिसकेका छौं र अब पनि प्रवेश गर्न चाहन्छौ सा। कार्यक्रमको चौथो यानि के अन्तिम चरण तपाईँकी जन्मदिनका शुभकामना हेप्पी बर्थडे टु यु आज जन्मदिन पर्नुहुने तपाईँ सम्पूर्णलाई जन्मदिनको शुभ अवसरमा लाखौँ लाख जन्मदिनको शुभकामना रहँछ र दिनमा पनि हामीलाई कुनै पनि शुभकामना रूपी शब्दहरू भने प्राप्त भइरहेका छैनन् तर पनि जन्मदिन पर्नुहुने आज जति पनि तपाईँ हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको शुभ अवसरमा तपाईँका प्रत्येक पाइला पाइलामा सफलता मिल्दै जाओस् प्रत्येक चाहना इच्छाहरू पुरा हुँदै जाओस् यो कामना रहन्छ र हित शुभकामना सँगसँगै हामी कार्यक्रमबाट छुटेर जानुपर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा जुन कुनै माध्यमबाट सुनेर साथ दिने तपाईँलाई धेरै धन्यवाद अनि धन्यवाद यदिका झलसम्म प्रविधि कक्षीबाट सघाउने मित्र रिजनलाई पनि र कार्यक्रम शुभ बिहानीको आजको यो श्रृङ्खलाबाट कार्यक्रम प्रस्तुत म सूर्य पनि विदा हुन चाहन्छु ढुकुकी अजम बारे मया गाटू भि ढुकुकी अजम बारे मया गाई फूल को डाली मसेरा तिमी हसा यो मिमी लिमी लाख वर्ष बाचा यो ल हजर हमी अर्मा समी समी होने भू केटाकटी एक अर्न परा हा अब किला गहना को अर्डर कर हजू चिंत लिन्दा होने वाला समझीजी हम्रे रत्नगर दुई सिमा हल रोड में सागर सुन सादी पसल छिंता लिखना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 सुनमा टी का साथ आयुर्वेदिक उपचार छुटाउने दस केजी जी सम्मीर को घटाउने इजी इलेम टी एट डाइट लिप्रो मेटा चार इंचाई बढ़ाने आयुर्वेद दस केजी सम्म